हर एक मानस जीवन का अनुभव रोगाईर हो ये जीवन भोगाई प्रस्तुत हुने एटा रेडियो कार्यक्रम जीवन कथा का हरेक सा बिहार राति बीबीसी नेपाली रेडियो मध्यपश्चिम एफ एम एनबे थोप्लो चार मेगा हर्ज बा तपक मन की ढुडुकी टुक तारा के साथ में कार्यक्रम जीवन कथा, कथा, कथा। नमस्कार अर्दिक स्वागत है कार्यक्रम जीवन कथा प्राविधिक मित्र राजकुमार चौधरीसँगै म प्रस्तुता ताराकेसी उपस्थिति भइसकेका छौँ रेडियो मध्यपश्चिम दाङबाट उत्पादन तथा प्रसारण हुने कार्यक्रम जीवन कथा का हरेक हप्ताको बिहिबार राति बिबिसी नेपाली सेवापछि पसी, मध्यपश्चिम एफएम एकानब्बे थुप्लो चार मेगा रेडियो मध्यपश्चिम र डब्लु डब्लु पनि एकैसाथ एक सुन्न सक्नुहुन्छ भने यो कार्यक्रम नेटवर्कि डट कम सञ्चालित रोल्पा जिल्लाको पहिलो अनलाइन रेडियो नवीन संसारबाट पनि एकैसा सुन्न सक्नुहुन्छ यो कार्यक्रमका मुख्य उद्देश्य मानव जीवनमा आधारित रहेका कथा उपन्यास आत्मजीवनी कथाहरू प्रसारण गर्नेछौँ आज पनि हामीले गत साता पुरा नभएको साहित्यकार झमक घिमिरेको आत्मजीवनी कथा जीवनका लागि फुल प्रसारण गर्नेछौँ आदडीय श्रोता तपाईँहरूसँग पनि यस्तै जीवन कथा छन् भने हामीलाई पत्र सम्प्रेषण गर्न सक्नुहुनेछ त्यसका लागि हामीले कार्यक्रमको अन्त्यमा ठेगाना भन्नेछौँ कार्यक्रम जीवन कथाको आजको सातौँ श्रृङ्खलामा साहित्यकार झमक घिमिरको आत्मा जीवनी कथा प्रसारण गर्दैछौँ रहेको छ धामी झाँक्री र डक्टरहरू वाचन हुँदैछ मान्छेहरू शारीरिक रूपमा दुर्लभ व्यक्तिहरूलाई हेप्छन् होच्याउँछन् घिडा गर्छन् हाम्रो धार्मिक संस्कारले अघिल्लो जन्ममा पाप गरेपछि पछिल्लो जन्ममा लाठा लाठेप्रा अङ्ग भङ्ग भएर या आयमिक रूपमा जन्मिन्छन् भन्ने कुरो हाम्रो दिमागमा कोचिएको छ म त्यही अघिल्लो जन्म महापापी मान्छे जसले पाप कर्म गरेको पछिल्लो जन्ममा आफ्ना धेरै अङ्गहरू निष्क्रिय मात्र होइन आइमैको रूपमा जन्मिएको भन्ने सबैलाई विश्वास थियो त्यसैले गाउँमा दोचिया आइमैहरू मैले देख्न चाहँदैन थिए अर्थात् कतै देखियो भने उनीहरूलाई गर्वमाका शिशु पनि म जस्तै अशक्त भएर जन्मिन्छन् भन्ने अन्धविश्वास या सन्तासले उनीहरू टाढैबाट तर्केर हिँड्थे नानी जन्मिएपछि पनि मेरो छेउमा मोज लाग्छ भनेर आउँदैन थिए मेरी आमालाई पनि उनीहरूका नानीहरू छुन दिँदैन ना थिए अरे पीडित छेउछाउ बस्न दिँदैन थिए अरे कति पछाडि छ नेपालीहरूको चेतनाको स्तर अहिले सम्झिँदा ती सबै घटना परिघटनाहरू अहिले घटे जस्तै लाग्छ र मन त्यसै त्यसै निजरेर अह मैले अलिअलि उस पाएपछि आफू लाठी हुनुको पीडा यसरी भोगेँ प्रत्येक सास प्रत्येक पलमा नेपालीहरू धर्म संस्कार परम्परागत धामी झाँक्री तन्त्र मन्त्र बोक्सी डाइनी भूत प्रेत पिसाच आदि कुरामा विश्वास गर्छन् यिनीहरूले दुःख दिन्छन् यिनीहरूलाई दिन मनाउन नसकेँ मैले जस्तै निहाति भोग्नुपर्छ भन्ने विश्वास गर्दछन् त्यसैले होला यिनीहरूलाई प परै मनाएर वा मन्साएर मलाई अरू जस्तै सँगले बनाउन हाम्रो घरमा पटक पटक त हामी झाँक्री बसाइन्थ्यो या बसाएको ठाउँमा लगेर मेरो जोखाना हेराइन्थ्यो मलाई मा भने त्यस बेला धामी झाँक्री देखेर निकै डर लाग्थ्यो उनीहरूले ढ्याङ्ग्रो ठोकेर बुरुक बुरुख उफ्रिँदै आकाशतिर हेरेर आँखा झिमझिम पार्दै के के बरबराउँथेँ के के कामेको देख्दा मेरो सातो पुत्लो उठ्थ्यो धामी बस्ने मान्छेले खाउँला जस्तै गरेर ठुल्ठुलो आँखा पारेर हेरेर गाली गर्दै खोइ के के बरबराउँथेँ के के म भने आमाको जिउमा टाँसिएर बस्थेँ धामी झाँक्रीहरूले जिउमा भूत प्रेत पिसाच के के चढेको देख्थे कुनी उनीहरूलाई नवरातदेखिको बल निकालेर यिनीहरूलाई मेरो जीवमा खेल्थे र मलाई सत्य बनाउन भन्दै लगेका थिए ममा त्यति बेलादेखि अलिकति बालविद्रोही भावना सुसुप्त अवस्थामा रहेछ कि अरे ती धामी झाँक्रीले आँखा कुनै अवौलौकिक वस्तुले बनेको छ जस्तो लाग्थ्यो र उनीहरूको फोरी फोरिदिएर आफ्ना आखामा जटान गरेर हेर्न मन लाग्थ्यो आफ्नो जिउमा के के चढेको रहेछ त्यो जान्न चाहन्थेँ म बरबराउँदा बरबराउँदै आफूलाई खाउँला जस्तै गरेर हेर्ने आँखालाई पट्टा फोरिदिन मन लाग्थ्यो आफूले केही नगरी धामी झाँक्रीमा क्रोधित आँखाहरू म माथि कस्तरी थिए मेरी बाँच्दै उफ कस्तो डरलाग्दोसँग मलाई हेरेका अब म डरले यिनीहरूको आँखामा आखा, आखा जुताएर हेर्न सक्दिनँ थिएँ आमाको बर्खामा टाउको लुगाएर बस्थेँ ती रात रात रामभेडे आँखालाई रामभेडा जस्तै खिचिदिन मन लाग्थ्यो कति रातो रात डरलाग्दा आँखा धामी झाँक्रीहरूले मेरा जिउमा चढेका पिसा टङ्किने आदि झार्थे झार्ने न्युमा हाम्रो घरमा कुखुराका भाले अन्डा परेवा र बोकाका बलि कति दिए कति तिनका मासु कति खाय कति अहिले ती सबै कुरा विश्लेषण गर्दा लागिरहेछ विचार र नेपालीहरूको अज्ञान्त अन्धविश्वासले चढेको दिमागले के नै पो सोच्न सकोस् र धामी कुरा खोल्दा मलाई अहिले आएर कस्तो लाग्छ भने मनोवैज्ञानिक डर त्रासको उपचार थोरै मात्र भए पनि झारफुक गरेर गर्दोरहेछन् बिमारीहरूको शरीर कमजोर भएको बेला मासु मांस खाएरै पनि केही तागत भरिदिने गरेका छन् उनीहरूमा जटिबुटी र तिनको उपचार विधिबारेमा थोरै भए पनि ज्ञान भएको देखिन्छ यो सकारात्मक पक्षलाई म मा उल्जी मान्छेको विश्वास र आस्थासँग जोडिदिन पाए पनि कति राम्रो हुन्थ्यो तर मान्छेको पुरानो विश्वास आस्थाका जग भत्काउन चाहे पनि हतपत जरै पल्टाउन सकिँदो रहेनछ यी धामी झाँक्रीहरूमा दिमागमा पनि वैज्ञानिक घरेलु उपचार विधिका चेतना छरिदिन पाएँ कस्तो खास हुन्थ्यो हुन त विज्ञान प्रविधिले मान्छेको रोकिएको सास पनि खोलिदिने गरिरहेको बेला हामी कहाँ चाहिँ बोक्सी डाइनेहरूले मान्छेलाई दुःख दिन्छन् देवी देउतालाई मानेनन् भने दिनले छेत उठाएर खनाइदिन्छन् र मान्छेलाई ती छेदहरूको दुःख दिन्छन् भन्ने परम्परा विश्वास छ ती मान्छेको जिउमाथि खनाइदिएका छेदहरूलाई धामी झाँक्रीले ड्याङ्ग्रो ठोगेर के के तन्त्र मन्त्र मन्छाउँछन् भन्ने जनविश्वास छ यी धामी झाँक्रीले बोक्सी डाइनी पिसाज छेदहरूलाई मन्छाउनसम्म मन्छाए मेरो जिउबाट कति पिसाज छेद झारेको तर म सधैँ भएर हिँड्न बोल्न हात चलाउन भने कहिले सकिनँ अहिले सपना जस्तो लाग्छ झलाग जुलुक ती दृश्यहरू मानसपटलमा धमिलो रूपमा आउँछन् स्मृतिका ती पानाहरू पल्टाउँदा यो नेपाली समाज र यहाँको चेतनाको तह अझै कति पछाडि छ भन्ने तितो अनुभूति हुन्छ ती धमिला दृश्यमा केही एस्ता घटनाले बाल मनस्पाटललाई नराम्ररी कोपिरहन्थे ती घटना अहिले पनि मेरो मनस्पाटल वरिपरि फन् पनि घुमिरहेका छन् धाम झाँक्रीहरूप्रति मान्छेको विश्वास र अन्धविश्वास आफ्नै ठाउँमा छ तर त्यो बाल हृदयमा धामी झाँक्रीले एक खालको आतङ्क भोरिदिएका थिए उनीहरूले अनेक खालका भूत प्रेत पिसास बोक्सी डाहिनी छेदहरूका बखान गरेर त्यो सानो मान्छेका मनभरि डर त्रासका काँडाकोपिरहन्थे मेरो मन डरले त्राही त्राही हुन्थ्यो इस कि दिउँसै कोही मैले मैले अँध्यारो रङका लुगा लगाएको मान्छे नजिकै आयो भने भूत प्रेत आए जस्तो लाग्थ्यो र म एकदमै आत्तिएर घस्रिँदै गएर खाटामुनि पस्थेँ या एक एकपटक हाम्रो घरमा केही माथि दलमान बोटेँ भन्ने एउटा उत्पट जान्नेधामी छ भनेर हाम्रो हजुरआमाले भन्थिन् त्यसको हा मेरो जोखाना देखाउन भनेर मलाई त्यहाँ पुऱ्यायो उसले त्यो जोखाना हेर्दै मेरो बाबा आमालाई के भन्यो भने यसले तिमीहरूलाई मात्र होइन यसले तिम्रा छोरा नातिलाई समेत पिर्छ अरूले के के भन्यो याद भएन उसको त्यो वाक्यले मेरो मन सानो मनमा ठुलै चुस्का परेको थियो अनिकै पटक यस्ता रामभेटे आँखा भएका धामी झाँक्रीबाट कोपिरहेकी थिए के म बाबा अनि उनका छोरा छोराछोरीलाई पिर्नकै लागि जन्मेको हुँ त सानो मान्छेको मस्तिष्कभरि यी प्रश्न उठ्थ्यो उसलाई लाग्ने गर्थ्यो कि किन यी धामी झाँक्रीहरू यसो भन्छन् यी धामी झाँक्रीलाई आफ्नो पनि जोखाना हेरेर आफ्नै भाग्य र भविष्यको फैसला गर भन्न मन लाग्थ्यो किन अरूकै मात्र जोखाना हेर्छन् धामी झाँक्रीहरू प्रश्न उठ्थ्यो त्यो सानो अवत मनमा जवाबकै हो शून्य मात्र मिल्थ्यो हजुर तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिमी एफएम एकानब्बे थुप्रो कार्यक्रम जीवन कथा का हामीले जीवन कथा झम घिमिरेको निरन्तर सुनाउँदै आइरहेका छौँ झम घिमिरेको आत्मजीवनी उपन्यास जीवन काँडाकी फुल तपाईँहरूलाई सुनाइरहेका छौँ त्यसैले फेरि पनि वाचन हुँदैछ झम घिमिरेको जीवन काँडाकी फुलको बाँकी अंश त्योभन्दा पहिले यो मिठो गीत स्वीकार्नुहोस् Ah uh -huh. очку katsa, we love ya qako kashara न कला फिर वाचन हुई बाकी अंश अंधविश्वास रुसंस्कार ने उभ अचेतना को, को पर्खाल रानो मस्तिष्क में उभ्या आस्था विश्वास में खम्बा बिस्तार बिस्तार बैंक भत्की क्रम पुग्द रहे किनभने धामी झाँक्रीहरूसँग न त सानो मस्तिष्कले गरेको प्रश्नको जवाब नै थियो न त उनीहरूसँग त्यो प्रश्न सोध्न सानो मान्छेसँग बोली बोली भए पनि त्यो प्रश्न सोध्न सक्ने सामर्थ्य के हुन्थ्यो होला र देख्थेँ कति डर लाग्दा अब आँखा कति रातो जिउ भरि थाङ्रा झुत्रा लागेका टाउकामा पनि पहेँलो कपडाको फेटा बाँधेका गतिना मध्ये काम छन् कसरी ढ्याो ठोक्त मेरी आम्मी त्यामा मलाई रात न राता आखा पिरलिख पिर पलटाऊ हेथे आप मेरे सातो पुतल के नठोस् उ को धर्म मंत्री तंत्र एटा अदृश्य शक्ति होने जनविश्वास छ मैं भाक शक्ति देख उन्नी का धर्मंत्री करने खर्जना भिपनी कुछ विशेष खाले दैवी शक्ति प्रकट हुन्छ भन्ने गरिन्थ्यो तर मैले त्यति निधाएर हेरे पनि त्यस्तो शक्ति प्रकट भएको ठ्याक्कै देखिनँ त्यस्तो शक्ति नदेखेपछि त्यो सहतामा उभिएर दामी झाँक्रीहरूप्रति आस्था विश्वासमाथि प्रश्न उठ्न थाल्नु स्वाभाविक नै थियो मेरो सानो मनमा असन्तुष्टिका लहरहरू देखा पर्न थालेका थिए कि तिमी पनि हामी जस्तै मान्छे होइनौ तिमले त्यो दैविक शक्तिलाई देख्न पाउन सक्ने हामीले किन नसक्ने यस्ताको यो तर्कनाहरू ममा उठ्थेँ अगाडि उभिएका आस्था र विश्वासका पर्खालहरू भत्किएलान् कि भनेर द्वारो बनाउन लागेका मान्छेहरूलाई यस्ता तर्खना खन्याएर पनि एकैछिनमा त्यो हुले मेरा तर्खनाहरू किचकिच पारेर त्यसको अस्तित्व नामट बनाइदिन्थ्यो तर यी मान्छेहरूका कुर्कुच्चाहरूले यो सानो मनका तर्कनाहरू पटक पटक च्याएर नामेट पारिदिए पनि त्यही नामेट भएको ठाउँमा नयाँ पालुवा हालेर मेरो तर्कानाको बोट थियो जति पटक काटिन्थ्यो त्यही घाउबाट नयाँ पालुवा हालेर पलाउने गर्थ्यो ती नयाँ पालुहरूसँगै मान्छेमा नयाँ चेतना विचार आस्ता यी सबै थोको निर्माण हुँदै जाँदो रहेछ ममा पनि चेतनाका बीचहरू बिस्तारै बिस्तारै आङ्कुरत हुँदै थिए धामी झाँक्री भूत प्रेत बुक्सी डाहिनी देवता आदिका कुराले मेरो मनमा त्राई त्राई, त्राई भुइरहेको थियो बाबाले दलनमा बसेर बेलुका कथा यसरी हाल्थे भूत प्रेतका बारेमा उहिले हाम्रा बारीका कालामा टाउको नभएको कुमकुममा आँखा भएको मान्छे सेतो घुँडा लिएर कुवामा पानी खुवाउन जान्थ्यो र फर्किन्थ्यो अरे बाबाका यस्ता कथाहरूले बहिनी र म डरले पानी पानी हुन्थ्यो र उनीसँग टाँसिएर बस्थ्यो मनमा लाग्थ्यो अहिले आयो भने त्यस्तो मान्छे हामीले के गर्ने मेरी आमा कत्रो अचङ्गरको हुँदो रहेछ हो बापरे बाब हामीलाई त स्वतै अल्दो होनी नि यस्तै डरका काँडाहरू उम्रिन्थे हाम्रो मनमा सायद त समय बित्दै गयो मलाई सत्य बनाउन धामी झाँक्रीहरूले पटक्क पटक्कै सकेनन् मेरो उपचार डाक्टरसम्म पुगेछ तर डाक्टरी विज्ञानले पनि मेरो उपचार गर्न सकेन फेल भयो संसारमा केही यस्ता कुराहरूको उपचारै हुन सक्दैन र डाक्टर पनि हड्डिलुलो छ भनेर आपसे आफ ठिक हुन्छ भएन भने हुँदैन भने वाहन बनाएर पन्चियो उसको क्षमाताले त्यही देख्यो होला र त्यही भन्यो यसमा दोष उसको पनि छैन र अहिले आएर मलाई एकजना विदेशी डाक्टरले जाँचेर भने शरीर सञ्चालन गर्ने दिमाग अवरुद्ध भएको छ अर्थात् मस्तिष्क पक्षाघात भएको छ जसको उपचार यो संसारमा छैन उसको नाम रोइस रहेछ उनी कुन देशका नागरिक थिए मैले त्यो सोध्न भुलेँ तर उनी बडो रमाइला मिजासिला मान्छे थिए सन् दुई हजार चारतिर विश्वेश्वर प्रसाद कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा काम गर्थे उनीसँग मेरो त्यही भेट भएको थियो मेरो साथमा निकैजना साथीहरू पनि थिए डाक्टरले हड्डिलुलो छ यसको उपचार छैन भनेपछि बाबा आमा निराश भएर मेरो उपचार गर्ने काम छोडिदिए मैले भने एक खालको बन्धनबाट मुक्ति पाएकी थिएँ किनभने मलाई मन लागुन्जेल खेल्न पनि छुट थिएन त्यसले गर्दा खुट्टा मात्रै चलाउँछ भनेर मोजा लगाइदिन्थे यसो गर्दा हात चलाउँछ कि भनेर भन्ने आसले, पनि त्यसो गरिएको होला तर त्यसैले केही परिवर्तन ल्याएन म टाउको निहुराएर दाँतले टोकेर मोजा धुलो पारेर औँला निकालेर मजाले खेलिहाल्थेँ हजुरआमा जीवित छौन्जेल त मैले त्यसो गरेको देखेमा गोद्नसम्म गोद्थिन् जति गोदे पनि के गर्नु मैले औँला निकालेर खेल्न छोडिनँ त्यसो नभएको भए अहिले मेरा दुई अङ्ग सञ्चालनमा आउने थिएनन् डाक्टर रुइसले भन्छन् उनका खुट्टा औँला कसरी चले जब दिमागै ड्यामेज भएको छ भन्ने प्रश्न मसँग गरेँ म उनलाई हेरेर हाँसिरहे अन्त्यमा उनले हाँस्दै टुटे नेपालीमै बोले मान्छे कस्तो कस्तो पनि हुँदोरहेछ ब्रेन ड्यामेज भएर पनि खुट्टा मजाले चलाएर रा, लेखिरहेछन् भेरी गुड मनबोल भएपछि जे पनि हुँदो रहेछ तर उनलाई के था मैले खुट्टाका औँला चलाउन कति सङ्घर्ष गर्नुपऱ्यो मोजा खप्न छोडेपछि मलाई जुत्ता लगाइदियो सायद त्यो अन्तिम परीक्षा थियो ज्यादै कठिन परीक्षा जुत्ता लगाइदिएपछि खुट्टामा भएको अलि अल्पल पनि जुत्ताभित्रै कोइद हुन्थ्यो र म केही भरै पाउँदिन थिएँ यति लड्थेँ कि दिनमा दस पन्ध्र पटक मेरो टाउको मरुन्जेल ठोकिन्थ्यो र पनि त्यो जुत्ता लगाइदिन छोडिएका होइनन् कहिलेकाहीँ त लाग्ने थियो कि छि कस्तो जिन्दगी पाएछु मैले त एक्लै भएको बेला ढुङ्गा भएको ठाउँमा गएर बेसारी नवरानदेखिको बल निकालेर त्यही ढुङ्गामा जुत्ता ठोकिदिन्थे अथवा जुत्ता लगाइदिनेहरूसँगको रिस जुत्ता बचारिएर पोक्थे लाता तिमीहरूले को जुत्तालाई जुत्ता ढुङ्गामा बजारी दिएपछि चुटैचोट लाग्थ्यो जुत्ता पोकाल्न नसकेर म एक्लै बिस्तरी रुन्थेँ त्यति बेलै थिएँ मेरा जिन्दगीका सबैभन्दा कहानी लाग्दा दुःख त पलहरू जसलाई मैले भोगेँ तर डाक्टरले त्यसो भनिदिएपछि म सध्ये हुने झिनो आशा पनि मारिसकेको थिएँ मलाई मा बाबा आमाले फुक्का छोडिदिए फुक्का नछोडिदिएसम्म म दिसा पिसाब भोग तिर्खा लागेको सङ्केत ठ्याम्मै दिन सक्दिनँ थिएँ दिशा पिसाब त कपटामै कति पटक उम्किन्थे कति पटक विशेष गरेर पिसाब त कति पटक कपटामै फेरि दिन्थेँ त्यो फोहोरले खटिरहै खटिरा आउँथ्यो समय पनि कति निर्दय थियो मेरा लागि त्यसमाथि बाबा आमाले किन कपडामै फोहोर गरिस् भनेर पिट्नुसम्म पिट्थे उफ त्यो पिटाई पनि कति खानु पर्दो रहेछ लेखेको रहेछ मेरो भाग्यमा त मान म मनमा नै जुत्तामा खुट्टा लगाइदिएका छौ अनि केले खोलेर गरौँ यही यातना दिन मात्र जन्माएका हो मलाई तेह्रमा राक्षसहरू यातना यातना भित्र बितेको थियो मेरो बाल्यकाल भनौँ या बालापन भनौँ खोइ के भनौँ ममा पनि केटाकेटीमा हुने धेरै कुरा आएका थिए तिनीहरूलाई निर्धक्क भोग्न पाइन अनुभूति गर्न सकिन सबै बालबालिकाहरूलाई जस्तो आफ्नो बालापन पनि रमाइलोसँग बितोस् भन्ने चाहना के मलाई थिएन होला र दामी झाँक्री मेरो उपचारमा सफल हुन सकेनन् उनीहरू सफल हुन नसक्नुको अर्थ थियो मलाई सारा बन्धनबाट मुक्ति मिल्नु जब खुट्टाबाट जुत्ता हटाइदिएर स्वतन्त्र छुटियो तब मेरो मनले साँच्चै स्वतन्त्रताको अनुभूति गर्न थाल्यो त्यो समय मलाई जे देखे पनि छुना खेलाउन समात्न मन लाग्थ्यो यहाँसम्म कि फिज उठेको खखार पनि सुन्दर फुल देखेर छुन्थे त्यो मैले छोएको वस्तु फुल नभएर खकारको फिज हुन्थ्यो खुट्टा भोरि खकारको फिज पो लाग्थ्यो पानी मागो भने पिटाइ खाइने डर त्यसैले कहिले मागेन माटोमै दलिदिन्थेँ त्यो खकारको फिज पनि कता पुग्थेँ कता मेरो आफ्नो खुट्टा सफा देख्थेँ र औथी र हजुर तपाईँहरूको आफ्नै रेडियो मध्ये पश्चिम एफएम एकानब्बे थुप्रो चार मेगा हजमा अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन कथा का हरेक हप्ताको बिहिबार राति बिबिसी नेपाली सेवा पछि आउने गर्दछ र यो कार्यक्रम www.radio.mp.org लगइन करें विश्वभरी एक साथ सुन्न सकन कार्यक्रम यो डट netkuti.com द्वारा संचालित रोल्पा जिला अनलाइन रेडियो नवीन संसार बटनी एक सुन सकू फिंग वाचन होते झम घिमिरे आत्मजीवनी कथा तर ते भाड़ी मीठो गीत कराता, सूलहरू फुट छन् उसै यहाँ खमा आसु मुल्छन् जसै कुहिरो स्मा निबसन मेरा खुसिका झिल्का कुहिरो कोसमा कुहिरो कोसमा निबुसन मेरा खुसिका झिल्का पहिरो चोटमा मेरा ताता यो मिठो गीतपछि फेरि पनि स्वागत छ कार्यक्रम जीवन कथामा का फेरि पनि वाचन हुँदैछ समाजले बुझेको सौन्दर्यभित्रमा म त्यति बेला मैलेदेखि समाजले बुझेको र मैले बुझेको सौन्दर्यमा एकदमै फरक थियो समाजले मान्छेको सुन्दरतालाई बाहिरी सताही रूपमा मात्र हेरेर यो मान्छे त कति राम्रो त्यो मान्छे कति कुरूप भन्ने घर थिए तर मलाई कोही अनुहारको राम्रो र रा नराम्रो कहिले लागेन म अलिकति झुलाक झुलुक थाहा पाउँछु हाम्रा घर नजिकै एकजना बुढापाको घर थियो तिनलाई लाठेसारर्की भन्थे तिनले मलाई मा अत्यन्तै माया गर्थे उनले मलाई सानी मुखिनी भन्दै काखमा लिन्थे म पनि उनको काखमा लुसुक्क जान्थेँ ती बुढा मलाई सुन्दर लागे जसले मलाई घिडा गरे ती बाहिर स्वरूप जति सुकै सुन्दर देखिए पनि मैले तिनलाई कहिले सुन्दर देखिनँ मान्छे तर्क गर्छन् बाहिरी स्वरूप सुन्दर भएन भने भित्री सुन्दरताको मात्र के काम मेरै घर नजिकै त्यस्तै चरित्रहीन एउटी आइमै थिए जो झट्ट हेर्दा सुन्दर छिए जोवान छे, छे। जसलाई हेरेर म प्रश्न गर्छु आखिर के हो सुन्दर्य बाहिर झट्ट देखेर सुन्दरताको अर्थ लाउनेहरू चुपचाप लाग्छन् र टोलै रहन्छन् यिनीहरू पनि यही समाजका मान्छे नहुन् यिनीहरूले पनि समाजले बुझेको जस्तो त्यसको अर्थ लाउँछन् हुन त प्रत्येक मान्छे आफ्ना विचारसँग बाँच्न स्वतन्त्र हुन्छन् त्यस्तै म पनि स्वतन्त्र छु सायद समाज र त्यहाँका मान्छेहरूले बुझे देखेको सुन्दरताको मापदण्डभित्र म मा परिनँ म दुर्लभ शरीर लिएर जन्मेकी थिएँ त्यसैले ममा आत्मा थिएन चाहना भावना थिएन मसँग कुनै सौन्दर्य पनि थिएन मान्छेहरूले बाहिरबाट झट्ट हेर्दा मलाई अति नै ग्रुप देख्थे होला किनभने समाजले पटक पटक शरीर मात्र हेर्थे अर्थात हाट छाला मासु मात्र अनि मान्छेहरू पनि रूप रङबाहेक के हेरुन् उनीहरूको लागि यही कुरो अनमोल थियो पर्याप्त थियो हुन पनि हो मान्छे भौतिक रूपमा सरल हुनुपर्छ तर यहाँनिर अलिकति बङ्ग्याएर बन्दा भौतिक रूपले मात्र सबल भएर के पुग्थ्यो मान्छे मानसिक रूपले मात्र सफल हुनुपर्छ समाजले यो कुरालाई काट्न सक्छन् यो समाज यसभित्रका मान्छेहरूलाई हाम्रो हाट छाला मासु पाइपुग्छ क्यारे नपुग्ने भए किन म माथि त्यस्तो व्यवहार गर्थेँ होला र एउटा उखानै छ नि बलियाले निर्धालाई सधैँ दपाउँछ यही उखान पृथ्वीका हरेक प्राणी जीव जन्तुमा भएको छ हामीले भौतिकवादी दृष्टिकोण बाटा हेर्ने हो भने यो सृष्टिको चक्र यसै आधारमा घुमिरहेको छ अनि हामी यही सृष्टिका मान्छे नामक प्राणी हामीमा पनि यही सृष्टिको नियम लागू हुन्छ त्यसैले त म जिन्दगीलाई बढी भावुक अर्थमा बुझ्दिनँ किनभने भावुकतामा जिन्दगीको अर्थ हाँक्न सकिँदैन तर मान्छे यस्तो इन्ध्र जस्तो वस्तु पनि हुन सक्दैन किनभने मान्छेसँग मनमुटु हृदय हुन्छ उसँग अनुभूति सम्वेदना भावुकपन सबै थोक हुन्छ एकजना लेखकले मसँग भनेका थिए म वस्तुवादी मान्छे म मान्छेको संवेदनशीलतालाई यही महत्त्व दिन्न मैले उसलाई जवाब फर्काइनँ तर मनले सोच्यो यस्ता संवेदानहीन मान्छे पनि यो संसारमा छन् जसले मान्छेभित्रको संवेदनशीलतालाई पटक्कै महत्त्व दिँदैनन् आफूलाई यस पुरा यान्त्रिक दुनियाँका प्राणी ठान्छन् तर म त्यस्तो यान्त्रिक मान्छे होइन जससँग मानवीय अनुभूति छैन हृदय छैन ना। संवेदन नापाभुक्ता छैन ना, अह केही पनि छैन जससँग मानवीय गुण मरिसकेको छ त्यो जिन्दगी बाँच्न चाहन्न त्यसैले मसँग मान्छेहरूको अर्थ अनुभूति र संवेदना छ त्यससँग एउटा कोमल मान्छेको मन र र त जिन्दगी छ मान्छे छ र नै जिन्दगी पनि सुन्दर छ मान्छेहरूका व्यवहार र विचार कस्ता छन् मान्छेसँग कोमल मन मस्तिष्क भएरै त्यसको अनुभूति गर्न सक्छन् यी अनुभूतिका रङ्गहरू कहिले तितो रूपमा पोखिए कहिले मीठो रूपमा पोखिए रूप रङ्ग मात्र हेर्ने यो समाजका आँखाहरूले ममा कुरूपन बाहेक केही देख्दै देखेनन् हामी धर्म संस्कार रीतिरिवाज परम्पराका कुरा गर्छौँ यी कुराहरूबाट मान्छे जुनसुकै साम्प्रदायिक भित्र जन्मे पनि अछुतो हुन सक्दैनन् तर हाम्रा धर्म संस्कार संस्कृतिका कुरा नै राम्रो मान्छन् हो जन्मको साम्प्रदायिक भित्र पनि ती राम्रा नराम्रा कुरा हुन्छन् जुन परम्परागत रूपमै समाजभित्र किटिएर बसेका छन् जसलाई मान्छेले हाम्रो व्यवहारमा मिसाएका छन् थाहा छैन नयाँ घुसाएका छन् त्यसैले त हाम्रा दिमागमा धेरै यस्ता कुरा थुप्रिएका छन् जुन कहिले काम लाग्दैनन् हाम्रो दिमागले त्यही संस्कारको व्यवहार गरिरहेका छन् हाम्रा धर्म संस्कारले मान्छेले कुनै माप गरेको छ भने त्यसको दण्ड पछिल्लो जन्ममा भए पनि भोग्नुपर्छ भन्ने कुरो लेखिएका छन् यसो भए भनेर हाम्रो धर्म संस्कारले मान्छेलाई कुकरिया गर्नबाट दिमागभरि सन्तास भरेर जो भए पनि यिनीहरूले हजारौँ यस्ता मान्छेहरूप्रति अन्यायपूर्ण नीति लादेका छन् जो विकलान रूपमा जन्मेका छन् हाम्रा संस्कृतिमा यस्ता अन्य बुढा परम्परा छन् जसले उपेक्षित वर्गभित्र कुनै अनुभूति राख्दैनन् यही संस्कार र संस्कृतिमा जन्मे जन्मे हुर्के म जुन समाज अलि उपेक्षित अपहेलित गर्वभित्र कि एउटी सदस्य जुन गर्व साप्ताहिकदेखि उपेक्षित र अपहेलित छ त्यसै भित्र एउटा दपिएको आवाज छ त्यो आवाज बाहिर आउन सकेको छैन त्यहाँ निस्वार्थ छटपटी छ आँसु दरदर पीडा र पनि त्यहाँ जीवन छ मान्छेको सास छ मैले जिन्दगी अब तिनै आवाज बिनहरूको आवाज शब्द बिनहरूको शब्द भनेर बाँच्नुपर्छ सन्सारले व्यवस्था गरेका मान्छेहरू पनि भए पनि बाँच्नुपर्छ यही उत्साहले पनि जिन्दगीको यात्रा गरिरहेको छु यो यात्रा तयार गर्न निकै समय लाग्ला आजको कार्यक्रममा साहित्यकार झमक घिमिरेको आत्मकथा जीवन काँडाकी फुल पढ्दा पढ्दै समय सकिएको छ आजको कार्यक्रम प्रयोग भएका गीतका गायक सङ्गीतकार र गीतकारहरूप्रति हार्दिक आभार प्रकट गर्दछौँ रेडियो मध्यपश्चिम कार्यक्रम सुनिदिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद यसैगरी प्राविधिक मित्र राजकुमार चौधरीलाई धन्यवाद दिन चाहन्छु रेडियो मध्यपश्चिम दांग उत्पादन तथा प्रसारण होने कार्यक्रम जीवन कथा का लोक रा, बिहार राति बीबीसी नेपाली सेवा पशी मध्यपश्चिम एफ एम एक्नबे थुप्लो चार मेगाज रब्लु www.radio.mp डट ओआरजी सक नेकुटी डट कम द्वारा संचालित रोल्पा जिला को पेल अनलाइन रेडियो नवीन संसार बट मस्तुता ताराकेशी आउने नई छूँ तेन जेलसम काग बिता दिन हस्ता नमस्कार शुभरात्रि जिंदगी एक पलट फेरी मला जिसका छिंदगी एक पलट फेरी मला जिसका शार आज कसूरी